नमस्कार एवम् हार्दिक हार्दिक स्वागत विभाजन टकाउन चाहन्छु कार्यक्रम अर्पण समर्पणको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण श्रोता विद्रहरूमा हामीलाई सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु गरेर सुनिरहनु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी आउने गर्दछौँ प्रत्येक दिन ठिकै समयदेखि करिब करिब तिन बजीसम्मको यो बिचमा रहनेछौँ र आजको श्रृङ्खला सुमधुर लोकधरी आवाजको माझमा प्रस्तुत गर्नेछ र तिनी आवाजलाई तपाईँले आफन्तको कार्यक्रमलाई प्रायोजन गरेको हो विन्द्र नगर तिन खुर्खुरी बजारमा अवस्थित मनकामना सुन चाँदी पसलले पच्चिस वर्षदेखि तपाईँको सेवामा रहे स्वदेशी तथा विदेशी कारिगरद्वारा सुनसादीका आकर्षक गरगहना बनाउनु परेमा रोजाइ अनुसारको गरगहना बनाउनु परेमा पुराना गरगहनासँग नयाँ गरगहना साट्नु लामिसानी र शोभा लामिसानी अन्य जानकारी तपाईँ पनि आफै लिन चाहनुहुन्छ भने सम्पर्क फोन नम्बर हो शून्य छपन्न पाँच त्रियासी दुई सय नब्बे अनि मोबाइल नम्बर अन्ठानब्बे चार पचास अडचालिस नौ सय छत्तिस आजको श्रृङ्खलामा छ यो मित्र विष्णुको साथ मिलिरहेको छु भने आवाजबाट अर्पण समर्पणको सहयात्री मसुरी अठकाल सङ्गीत लाइन बाटो रोजेर आफ्नो आफन्त झन इष्ट साथी सङ्गीत समक्ष समर्पण पनि गर्न सक्नुहुनेछ यति बेला टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ भनेर सङ्केत गर्दै हुनुहुन्छ मित्र वैष्णोली उहाँलाई स्वागत गर्छ बाटो शक्तिरबाट को होला के छ यहाँको नयाँ थाहा छ खबरै छ सबै ठिक ठाकै छ होइन कतातिर के भन्दै हुनुहुन्थ्यो केही भन्दै हुनुहुन्थ्यो यहाँले हो अनि निलम <laughs> खाजा भइसक्यो अथवा भएको छैन त मेरो चाहिँ ट्याक्क कार्यक्रम सघाएर जाने विचारमा चाहिँ म होइन अलिकति व्यस्त रह्यो आज त्यसले पनि कार्यक्रम सघाए पछाडि चाहिँ हुनेछ अनि निलम कार्यक्रममा आउनुभएको छ एकैछिन पछाडि हामी एउटा आवाज बजाउनेछौँ मनमा पीडा बाहिर हाँसो त यो आवाज कस कसलाई समर्पण गर्नुहोस् हजुर मेरो स्पेसल्ली बहिनी हुनुहुन्छ चितवनको निरु बहिनीलाई अनि खोलेकमलमा हुनुहुन्छ अर्को दिदी उहाँलाई पनि र मेरो तनाउको एकजना भाइ छ विकास कार्की अनि मेरो हरेक कुराको फ्रेन्ड हुनुहुन्छ अर्को पवनजाङ भण्डारी त्यस पछाडि सुदन तामाङ धर्मराज बस्ने दिपेन्द्र खड्का राजेन्द्र खड्का अनि <laughs> जी त्यसमा सुनेर दिनुहुनेछ मैले भन्नै पर्दैन र पनिस्ते निलमको सहभागिता कार्यक्रम समर्पणको व्यवसायमा तपाईँ पनि यसै गरी आउन चाहनुहुन्छ भने फटाफट डायल गरिहाल्नुहोस् स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ फेरि पनि अर्को एकजना मित्र टेलिफोन लाइनमा नमस्ते नमस्ते का आवाज मैले बड़ा बड़ा ब्लून एक हो नया खबर एकदम ठिक ठाक छ दाजु अहिलेसम्म जे ठिकै छ भन्नु पर्यो नयाँ नाउँले केही ना, छैन पहिलाकै पुरानो अब त्यस्तै हो धेरै भयो है हाम्रो कुराकानी भएको छैन एकदम धेरै दिन पछाडि दाजुसँग बोल्न पाएँ आज म धेरै नै खुसी छु भन्नु माया चाहिँ कृष्णजीले नै मार्नु भएको कि जस्तो लाग्छ है फेरि मेरो विचारमा चाहिँ त्यस्तो होइन दाजु म किनभने अब काममा का कतै व्यस्त हुँदाखेरि पनि म अब यताउता अब हुँदाखेरि नै जस्तो अब फोन गर्न नभ्याए पनि किनभने कार्यक्रम सुनिरहेकै हुन्छु रेडियो अर्पणलाई रे रे माया मारेकै छैन अनि श्री ढकाल दाजुलाई अनि अर्पणका सम्पूर्ण आर्जेहरूलाई अर अनि सम्पूर्ण होल्ड चाहिँ माया मारेकै छैन भन्ने लाग्छ मलाई अब पनि यो माया चाहेर पनि मर्दैन कहिल्यै होइन र मर्ने पनि छैन अनि कृष्ण खाजा भइसक्यो अथवा भएको छैन यहाँको खाजा चाहिँ खाइसक्नु भएर सम्झिनु भएको छ कार्यक्रममा आउनुभएको छ कृष्णजी एउटा आवाज हामी केही समय पछाडि बचाउनेछौँ कस समर्पण गर्नुहुन्छ हजुर विशेष गरी दाजु हजुरलाई अनि अनि प्रतीक्षा दिदीलाई अनि विनोद पौडेल दाजुलाई धेरै मिस गरेको छु भन्न चाहन्छु अनि मलाई कृष्ण लामा भनेर एता यता अब मकवानपुर काँक्रेगाँ झाटरका अब धेरै साथीहरूले सुन्नुहुन्छ कार्यक्रम यो अर्पण समर्पण अनि बेल बेलुकाको प्रोग्राम त्यो अब सुबा साँझ प्रोग्राम चाहिँ अब धेरैजनाले सुना सुन्नुहुन्छ होइन त्यो अब यहाँ गाउँका सबै अब मम्मी बुवाहरू अनि गाउँका साथीहरू सबैलाई अनि मलाई यहाँ दिदी भेनाइजेहरू अनि यहाँ मम्मीहरू भाइहरू छ अनि मलाई कृष्ण लामा ब्लोन एक्काली यात्री भनेर चिन्ने नचिन्ने होइन सम्पूर्णलाई अनि यतिखेर अर्पणका यो प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णलाई दाजु हुन्छ कृष्णजी सहभागिताको लागि धन्यवाद अन्तसम्म सुनेर साथ दिनु होला अहिले भने छुट्यौँ है नमस्ते शङ्का छैन दाजु अवश्य पनि हुन्छ छुट्याउँ है नमस्ते कृष्ण लामा ब्लोना एकल यात्रीको सहभागिता मकवानपुरको काकाडाबाट हामीलाई सम्झिनु भएको थियो आजको कार्यक्रमलाई प्रायोजन गरेको हो मनोकामना सुनसादी पसलले वीरेन्द्रनगर तिन खुर्खरे बजारमा अवस्थित पनि हो र जसका प्रोपाइडर हुनुहोस् अनिल कुमार लामिसानी र शोभा लामिसानी जहाँ कि आकर्षक गरगहनाको लागि तपाईँले सम्झनै पर्ने ठाउँ हो मनकामना सुन्छाँदी पसल यति बेला टेलिफोन लाइनमा अर्कै एकजना मित्र हुनुहुन्छ भनेर विष्णुजीले इसारा गर्दै हुनुहुन्छ उहाँलाई पनि स्वागत गरिहाल्छु हजुर नमस्ते दाजु नमस्कार भदनजी हजुर यहाँको नयाँ त आज खबर सबै ठिकठाकै छ क्यारे होइन जो छ अलिकति हाम्रो पनि कुराकानी नभएको धेरै भयो क्या है भदन माये, माये, माये सा। ए, आगा। आगा। माया चाहिँ मार्नु भएको छैन कहिले काहीँ टेलिफोन लाग्दैन होइन यस्तै समस्या लागि ठिक छ यो मायाको बन्दन चाहिँ यो डोरी सधैँ कसिलो रहनेछ होइन खाजा खाएर सम्झिनु भयो बदनले अथवा भएको छैन दाजु एकिसिन एउटा कस कसलाई समर्पण गर्नुहुन्छ बदन अधिकारीको सहभागिता चौनपुरबाट कार्यक्रम का अर्पण समर्पणको व्यवसायमा तपाईँ पनि यसै गरी आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि सुन्ना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटोमध्ये कुनै पनि एउटा बाटो रोजेर तपाईँ आउन सक्नुहुनेछ राजुको कार्यक्रमलाई प्रायोजन गरेको हो मनकामना सुन चाँदी पसलले जुन नगर तिनखुरकुरे बजारमा अवस्थित छ जहाँ 25 पच्चिस वर्षदेखि तपाईँको सेवामा रही स्वदेशी तथा विदेशी कारिगरद्वारा सुन चाँदीका आकर्षक गराउनु परेमा रोजाइ अनुसारका गहना बनाउनु परेमा सँगै पुराना गह्रगहनासँग नयाँ गहना साट्नु परेमा पनि तपाईँले सम्झनै पर्ने ठाउँ हो मनकामना सुन पसल यति बेला आवाज सुन्छौ पछिल्लो समयमा बजारमा आएको आवाज हो जुन आवाजलाई झलको इन्टरटेनमेन्टले बजारमा लिएर आवाज पनि ीको लय तथा शब्द सिर्जनामा सजिएका आवाजु। हो दिलीप रेग्मी अनि पुडखला बेसीको सुमधुर स्वरमा सजिएका आवाज कार्यक्रममा पहिलो लोकदेरी आवाज सँगसँगै तपाईँको लागि मनमास पीडा बाहिर हाँसो त तिमीलाई मात्रै सम्झेर रोनाले सकिने भए मेरा आँसु त झना सकने भाई मेरा सुख दौ लेखनी सोच बाहर जो देखनी मन में छा बा तिमी मजे ले सकिने भए मेरा आँसु तिमीलाई मात्रै सम्झेर रुनाले सकिने भए मेरा आँसु हजुर मित्र मनमांस पीडा बाहिर हाँसो त तिमीलाई मात्रै सम्झेर रोनाले सकिने भयो मेरा हाँसो त म्याक्सिम खाती क्षेत्री अनि पूर्णखला बेसीको आवाजमा सजिलो आवाज हो सकुर झासमीको गीतै सङ्ग्रह हो दिलीप रेग्मीको लय तथा शब्द सृजनामा सजिएको आवाज हो कार्यक्रम अर्पण समर्पणको पहिलो लोकदरी आवाज सँगसँगै तपाईँको माझमा बस्याइसकेका छौँ तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ दुईवटा बाटोमध्ये कुनै पनि एउटा बाटो रोजेर आउन सक्नुहुनेछ सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा हामीलाई अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुब्लो पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कममा लगअन गरेर सुनिरहनु भएको छ आजको कार्यक्रमलाई सुनचाँदी पसल नगर सुन चाँदी एकपटक पुग्नै पर्ने ठाउँ हो जसका प्रोपाइडर हुनुहुन्छ निलकुमार लामिसानी र सुभामिसानी कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कोही मित्र हुनुहुन्छ भनेर सङ्केत मिल्दैछ स्वागत गरिहाल्छु रमेश रमेश, रमेश जी यतिकै बस बसी बसाउने भने पछाडि हामीलाई इन्टरनेट अनलाइन हुँदै सुनिरहनु भएको छ कुष्मा अनि कुसमातिरको खबर के छ रमेश जी ठिक छ पानी पर्ने तर्खर छ त्यतातिर अथवा यतातिर त साह्रै गर्मी छ क्या तर पनि त्यतातिर पानी परेको रहेछ शीतलता छ होला खाजा खाएर सम्झिनु भएको छैन कार्यक्रम सघाए पछाडि पहिलो पटक कुराकानी गर्दैछौँ लाग्यो पहिलो पटक नभएर अब आगामी दिनहरूमा पनि धेरै पटक हामी कुरा खानी गर्न पाऊ होइन बाट सम्झिनु भएको छ यसरी नै सधैँ सम्झिँदै गर्नुहोला पनि भन्न चाहन्छु कार्यक्रम हामी एउटा आवाज बजाउनेछौँ पक्कै मर्छु देख्न पाउँदैनौ कस कसलाई समर्पण गर्नुहोस् कार्यक्रम मार्फत सर्वप्रथम त मेरो दाजु होइन हुन्छ रमेशजी सहभागिताको लागि धन्यवाद आगामी श्रृङ्खलाहरूमा पनि यसरी नै सम्झिँदै होला जहाँ भए पनि जस्तो अवस्थामा भए पनि र भने छुट्टीमा है अन्त्यसम्म सुनेर साथ होला नमस्ते, नमस्ते रमेश सुवेदीको सहभागिता हामीलाई पर्वतको कुसुमाबाट सम्झिनु भएको थियो निकै नै ठाडोबाट र तपाईँ पनि यसै आउन सहनुहुन्छ सा भने जुन कुनै तहर तबकामबाट हामीलाई सुनेर साथ दिइरहनु भएको छ प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा आयैبلا टेलिफोन लाइन मार्के एकजना मित्र हुनुहुन्छ भनेर संकेत गर्दै हुनुहुन्छ वैष्णोजीले उहाँलाई पनि स्वागत गरे हालसो क्यारी हजुर नमस्ते हजुर नमस्ते दादा नमस्ते कहाँबाट कसको आवाज होला? हाई को होला? कहाँबाट होला? कोरकबाट कोरकबाट हजुर कोरकबाट को होला? शान्ति आहा शान्ति हजुर मैले भन्ने थिए तर शान्तिजीले आज चाहिँ धेरै सथाउनुभएन मलाई हैन? हैन दादाले मलाई <laughs> वाला अनि खबर यहाँको? खाजा त्यसो भएदेखि शान्तिले खुवा अवश्य पनि ल ठिक छ शान्ति चाहिँ कार्यक्रम सघाए पछाडि सर्वप्रथम हजुरलाई दादाको लागि अनि राजन दादाको लागि अनि सुबास दादाको लागि अनि अर्पण हो युनिटको लागि अनि मेरो लोथरमा हुनु भएको मम्मीको लागि अनि दाई भाउजीहरूको लागि अनि प्रमुनाको लागि अनि मेरो बहिनी पार्वतीको लागि अनि मेरो घर परिवारको लागि अनि मलाई शान्ति लामा भनेर हुन्छ शान्तिजी सहभागिताको लागि छय तेत्तिसको यो बाटो खोल्ला छ र यसै गरी तपाईँ पनि आउन चाहनुहुन्छ भने फटाफट डालिहाल्नुहोला फेरि पनि अर्को एकजना मित्र टेलिफोन लाइनमा त्यस पछाडि एउटा होला? क्यारे अनि दाह खाने, दाहा खाने, आ, आ, आ, दाहा खाने पानी, पानी पर्ला पर्ला जस्तो छ होइन खाजा खाइसक्नुभयो अथवा भएको छैन भएको छैन त अब कार्यक्रम सकिँदैन कार्यक्रम सकिए पछाडि खाने विचारमा हुनुहुन्छ यहाँ पनि कार्यक्रममा आउनु भएको छ एउटा आवाज बज्ने छ कस कसलाई समर्पण गर्नुहुन्छ विशेष त हजुरको लागि धन्यवाद अनि स्पेसल त मेरो राधिकाको लागि अनि मेरो साथी अरूको लागि र मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि सुनाउन चाहन्छु हुन्छ सुशीलजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ दिनु होला अहिलेलाई भने छुट्टी भयो नमस्ते सुशील पर्जाको सहभागिता दाह खानीबाट आजको कार्यक्रमलाई प्रायोजन गरेको छ मनकामना सुनसादी पसलले पच्चिस वर्षदेखि तपाईँको सेवामा रहे स्वदेशी तथा विदेशी कार्यगरद्वारा सुनसादीको का आकर्षक गरगहना बनाउनु पर्यो तपाईँले सम्झनै पर्ने ठाउँ हो राशिअनुसारका पत्थरहरू आवश्यक परेको छ भने पनि सम्झिनै पर्ने ठाउँ मनकामना सुनसी पसलले आजको यो श्रृङ्खलामा सहकारी गरिरहेको छ यति बेला कार्यक्रम अर्पण समर्पणको बसाइमा अर्को एउटा लोकधरी आवाज पृष्ठमा गन्जिसकेको छ पछिल्लो समयमा पुष्कल शर्माको गेती सङ्ग्रह जुन आवाज पुरानो सम्झना गीत संग्रहमा समावेश पुष्कल शर्मा अनि पुणखाला विशीको आवाजमा सजिएको आवाज था था हो लै तथा शब्द सृजना हो पुष्कल शर्माकै यति बेला ख बापा सेवादी नो भाधीर माया सेवादी नए सी मर छोमा देखना पाऊदी नरनीता भेटू ने आशा बापा सेवादी न सहीमार छ पाँदिन दो भना निर माया छेदीना छेना पाँदि हजुर मित्र आउँस्यौ आउँदिनौ होभन निर्माया आउँस्यौ आउँदिनौ पक्खे मर्स्योमा देख्न पाउँदिनौ भुस्कल शर्मा अरिपुडला बेसेको आवाजमा सजिवको आवाज हो कार्यक्रम अर्पण समर्पणको दोस्रो लोकधरी आवाज सँगसँगै तपाईँको माझमा बसाइसकेका छौँ कार्यक्रम अर्पण समर्पण सँगसँगै तपाईँ हुनुहुन्छ सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कममा लगन गरेर सुनिरहनु भएको छ करिब करिब तिन बजीसम्मको यो बेचमा र यो यात्रा लिएर आउने क्रममा बिस्तारै समय ढल्किने क्रममा छ तर पनि तपाईँसँग कुराकानी गर्ने जमर्कोमा जोटिल भएको छु आजको कार्यक्रमलाई प्रायोजन गरिरहेको छ मनखामना सुनसाँदी पसलले जुन कि 25 वर्षदेखि तपाईँको सेवामा रही स्वदेशी तथा विदेशी कारिगरद्वारा सुनसाँदीका आकर्षक गरगहना बनाउनु परेमा रोजाइ अनुसारको गरगहना बनाउनु परेमा नयाँ गहना सँग पुराना गरगहना साट्नु परेमा सँगै राजवानुसरका पत्थरहरू यहाँलाई आवश्यक परेको छ भने सम्झिनु पर्ने ठाउँ मनोकामना सुन्छ आधी पसल अन्य जानकारी तपाईँ आफै पनि लिन चाहनुहोस् भने सम्पर्क फोन नम्बर हो सुन्य छपन्न पाँच तिरासी अनि अन्ठानब्बे चार नौस नौस फोन गरेर अन्य जानकारी पनि लिन सक्नुहुनेछ बिस्तारै ढल्किने क्रममा र बिस्तारै समय ढल्किने क्रममा रहिरहेको छ तर पनि एकजना साथीसँग कुराकानी गर्न सक्छौँ भनेर विष्णुजीले सङ्केत गर्दै हुनुहुन्छ सा। एकजना साथीसँग कुराकानी गरौँ त्यस पछाडि हामी कार्यक्रमबाट छुट्नुपर्ने हुन्छ र त्यो आजको लागि अन्तिम भाग्यमानी श्रोताको हुनुहुन्छ उहाँलाई स्वागत गरिहाल्छु हजुर नमस्ते दादाबाट लक्ष्मीजी लक्ष्मीजी भनेर सोध्दैछुलाई हामी पनि आरामै रहिरहेका छौँ अनि कता हराउनु भयो यतिका दिनसम्म चटक्की माया मार्नु भएको कि जस्तो लाग्यो क्या सधैँभयो गर्नुहुनेछ र माया गर्नु पनि पर्छ लक्ष्मीको खाजा भइसक्यो अथवा चाहिँ भएको छैन एक्लै खाइदिएको हो एउटा हुन्छ लक्ष्मीजी सहभागिताको लागि धन्यवाद छुट्यौँ अहिलेलाई नमस्ते लक्ष्मीको सहभागिता खै रहनीबाट र अन्तिम मित्र हुनुहुन्थ्यो अब भने टेलिफोन लाइनमा तपाईँसँग कुराकानी गर्न सक्दैनौँ र कष्ट पनि नगर्नुहोला र अन्तिम साङ्केतिक आवाज पृष्ठभूमिमा गन्जिसकेको छ कार्यक्रमबाट हामी छुटिनु बेला पनि भइसकेको छ छुट्नुभन्दा पूर्व कार्यक्रममा सहभागिता जुटाउने हुने सम्पूर्ण सम्पूर्ण साथीहरूलाई धेरै धन्यवाद अनि टेलिफोन लाइनको प्रयासमा जुट्नुहुने र प्रयासरत रहनुहुने तपाईँलाई पनि धन्यवाद अनि धन्यवाद आजको कार्यक्रममा सहकार्य जुटाउनुहुने मनकामना सुन चाँदी पसलका प्रोपाइटर द्वय नर लामेसा र शोभा लामेसानीलाई पनि सँगै यतिका झेलसम्म प्रविधि कक्षबाट सघाउने मेत्र विष्णुलाई पनि धेरै धेरै धन्यवादका शब्दहरू आभार प्रकट गर्न चाहन्छु र अन्त्यमा पृष्ठभूममा गुन्जिसकेको छ एउटा आवाज पछिल्लो समयमा बजारमा आएका आवाज हो एक नारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजना सानो तिम्रो जिन्दगी सुखमय होस् यो आवाज तपाईँको लागि सार्दै कार्यक्रम अर्पण समर्पणको आजको यो श्रृंखला ढकाल पनि विधा ी तेलिमीलाई झुम्भानोस् जय जय हो जय जय होस् तिम्रो जय जय हो थोपा सुन झरोस् पहिरो न पारोस् सानो तिम्रो जिन्दगी सुख भयो